तपाईँ स्कुलमा पनि पुग्नु भएछ उनले अलिकति बदनाम भए भन्ने पीडामा परेर आत्महत्या गर्नुभएछ नि होइन स्कुलमा त गएन सर म स्कुलमा गएको होइन हामी चाहिँ अरू स्टाफ आउनुभएको थियो खर्जाङ साह्रबाट नि बजाङ गाउने आउनुभएको थियो हामी चाहिँ चारजना थियो होइन स्कुलमा चाहिँ गएको होइन अब भन्नुलाई चाहिँ उहाँले के भन्नुभएको थियो सत्य कुरा त उहाँलाई नै थाहा होला होइन हजुर के छ पीडा भन्ने कुरा चाहिँ हामी चाहिँ बारम्बार ताकेता गरेपछि उहाँले चाहिँ चार गते पढाउनु थियो होइन चाहिँ चार गते हजुरले भनेको सबैभन्दा नि हामी पछाडि आउँछौँ तर तिन अब लघु वित्तको कर्मचारीलाई एउटा लेसन त भयो नि मान्छेलाई बढी तनाव हुँदाखेरि यस दुःख घटना पनि घट्दो रहेछ भन्ने कुरा तपाईँहरूलाई दुःख त लागिरहेछ नि हजुर सर एकदम त्यही त आगामी दिनमा अलिकति प्रेसर कम गरेर उठाउनु पर्छ भन्ने त लागिरहेछ नि यहाँलाई पनि ऋण उठाउनु पाउने तपाईँहरूको अधिकार पक्कै पनि होइन अहिले एकल मैला हुनुहुन्छ सा साना लाला बाला छन् होइन अब के कसरी हुन्छ चल अचल सम्पत्तिबाट उठाउने तर्फ ध्यान जाओस् र त्यो परिवारलाई तनाव नदिनु होला भन्ने आग्रह गर्दै अहिले छुट्नु चाहन्छु है त ए हुन्छ लानु पऱ्यो सात वर्षमा वर्षको हुँदा इन्डियामा इन्डियाको एसएसी पढाउनु पढाउनु त्यसपछि खरेङ्वरमा स्कुलमा सबभन्दा बुवाले के भन्नु कति वर्ष वर्षको भए खेतीपाती कति हुन्छ तपाईँको अब त आर्थिक अवस्था पनि कमजोर भयो होला खानापिना पनि अब बिहान गुजासम्म गाह्रो भएको छ तपाईँलाई सानै रहेछन् बाबु पनि चे, चे हो? पचास वर्षको हुनुहुन्थ्यो त्यस्तो तिर्नु भएको थिएन दस लाख रुपियाँ पनि अझै सोह्र सत्र लाख रुपियाँ तपाईँले कसरी किस्ता खोजाउन सक्नुहुन्छ अब तपाईँ सक्दिनँ सर मैले किस्ता अब मैले ब्याङ्कबाट ऋण लिने अब तिरौँला गरौँला भन्ने गर्दा गर्दै यस्तो भयो श्रीमानले अब त्यही सोचमा टचरले स्कुलमा पुग्ने घर घर तनाप दिने किस्तामा मन भन्ने गरेर उहाँ धेरै दिन बोलाउनु त सहन सक्नुहुन त्यसै दिनबाट उहाँले त्यही सोच गरेर उहाँले त्यस मलाई त्यही जो लाग्छ त्यसै सोचले उहाँले आत्महत्या गर्नु भनिसकेपछि केटाकेटी साना खान मैले ब्याङ्कको रेन कहाँबाट तिर्ने सर मैले तिर्न सक्दिनँ अब केटाकेटी साना दिन्छन् पैसा त चाहियो भन्ने मिटिङमा आउनुहोस् भन्ने गर्छन् सूर्यदयको साखा त उहाँ सर पनि त्यही महिना माझ आएर त्यसको शाखा खर्जाङमा हो खरज्याङमा यता अब हामीलाई छोप्छन् कि हामलाई आउँदाखेरि आउ डर हुन्छ कि भनेर उहाँ सरले हाकिमसहित स्टाफ सबै अफिसभरिको आएर उहाँको शाखा खर्जाङमा हो खरज्याङतिर टाँसो लगाइदिनु हो खरज्याङका अलिक किस्ताले किस्ताले भन्छन् यहीँ चौबिस गति अस्ति अलिकति पैसा मिल्ने भनेर माथिबाट हाकिमले बोलाएर यतातिर अब बिस्तारमा मिलाउने भनेर अन्त खान अरू तपाईँले रिन्यु गरेर तिर्नुपर्छ भन्ने कुरा गर्नु नि त मैले छैन कहाँबाट मैले तिरौँ भनेर मैले भने काम त्यो घटना हुन भइसकेपछि पनि हाम्रो माइलो चाहिने देउरले होइन किस्ता बुझाउँदा बुझाउँदै भयो तैँले के गर्नुपर्छ र दिस गर्दा गर्छु भन्दा भन्दा यस्तो भयो किस्ता सोकेको थिएन अनि यिनी साना नानी बाबु यो श्रीमतीलाई बिचली बनाएर तैँले आज गरिस् जे जे बोग्न पर्छ तैँले सम्हाल्न पर्छ किस्ता उठाउन भनेर तैँले किस्ता लिए भनेर नआइज कि बालबच्चा मैले बिचली गराएँ भनेर यिनीलाई कता तर्कन्छे लाउने हो भनेर त्यही किसिमले आइज भनेर आधा घन्टा एक घन्टा फोनमा भन्न मन भएको त्यही डरले तल शाखामा टासो लगाएर गए तिनी त्यसपछि मैले त अब कहाँबाट तिरौँ सर अब जताततै तिर्न खाने खर्च त छैन नानी केटीकेटीलाई त बिहान स्कुल जाँदा मम्मी पैसा भन्छन् खाना खोज्छन् अब केही पनि छैन मैले किस्ता कहाँबाट तिरौँ म सक्दिनँ श्रीमान हुनु त भने लिएको तिर्दिन सक्दिनँ तिर्न हुन्न तिर्न सक्दिनँ भनेर हुन्न त लेसी तिर्न पर्थ्यो अब आज हुनु न त्यही कारणले ज्यान म अघि पछि गएर टर्चर भएर अब मसिनको त पैसै छैन पैसा भए तिर्दिनँ गर्ने कुरो हुन्न त पैसै छैन अब टाढो पैसा डिम्ति सर ले के गर्छु भनेर कुखुरा फर्मको दुइटाले एउटा बाँसलेटा बारेको बनाउनु भएको रहेछ तर उहाँले यसबाट आम्दान लिन सक्नु भएन उल्टो घाटैमाथि घाटा भयो अनि यो घर प्लास्टर गर्नुभएको रहेछ यो घर प्लास्टर चाहिँ ऋण काटेरै गर्नुभएको कि के हो घर दे चार लाख रुपियाँ लगाएको यो घर बनाउँदा त हाम्रै पैसा परेको एक लाख रुपियाँ ब्याङ्कमा थियो पलस्टर गर्दा एक लाख रुपियाँ निकालेको अरू नपुगेर लिनुहोस् पहिला त्यस्तो कुनै मानसिक रूपमा त्यस्तो बिमार केही थिएन पहिला केही पनि थिएन एकदम अब एक गते त्यस्तो भयो त्यसपछि एक गते त्यस्तो त नभयो एक दिन एक गतेबाटै म ठिक थिएन भएको फोन गर्दा तनाव भयो किस्ता दिन सकेन त्यही तनावले होला भन्ने सोचमा म गएँ स्कुल हुँदै पुग्दाखेरि यहाँ घर आएर स्कुल गएको र भनेर मैले सोधिनँ उहाँले आज जे कुरा पनि गर्नु थियो त्यो दिनबाट कुरा पनि भएन स्कुल गएको आज यस्तो भन्नु पनि भन्नु होइन मलाई स्कुल गएको भन्ने थाहा भएन पछि थाहा भयो कुनाबाट निस्केपछि थाहा भयो घटना दिन साहान साँझ पनि म खोज्दै खोज्दै खर्जाङ पुगेँ खर्जाङ पुग्दा खर्ज्याङको बासिन्दा सबैले भनेँ स्कुल आएर टर्चर दिएर ज्यान गएको अरे भन्दा पनि मैले विश्वास गरिनँ होइन सबैको इज्जित हुन्छ के स्कुलमा आउनुहोला र भने अखेरि बुझ्दाखेरि स्कुलमै घर त्यस्तो उ गर्नुभएको रहेछ उहाँले अब केटाकेटी म पनि पाँचवटा जस्तो लाग्दैन सर तिनवटा बाबु याद आउँछ र मात्रै हो होइन छोराछोरी सम्झेर बाँच्नुपर्छ हरिष् मान्छे गएछ सर फर्स नखानुस् हेर्नुहोस् ऋण लाग्यो छ जमिन छ तपाईँहरूलाई त बरु बिहान बेलुको गुजारा कसरी चलाउने भन्ने मात्रै यहाँ मैले देखेँ अहिले तपाईँलाई फर्सलाई पढाउन सक्नुहुन्छ कि सक्नुहुन्न यसैमा चिन्ता छ हामीलाई कहिले पनि मन सानो नबनाउनु होला कानुन रूपमा तपाईँ लड्नु पर्थ्यो किनभने घरमै आएर त्यस्तो जायदी गरेपछि तनाव हुन्छ नै जसलाई पनि एउटा स्वाभिमानका साथ बाँचिरहेको एउटा टिचर ऋण त लाग्छ कमसेकम राम्रो मुखले भनिदिएको भए नतर्साइदिएको भए सायद त्यस्तो घटना घट्दैन थियो तपाईँ एउटा पिकल मैला हुनुभयो हुँदो रहेछ मिल्दो रहेछ भने हामी तपाईँलाई सूचित गर्नेछौँ धैर्य गर्नु होला है अनि विद्यालयले केही सहयोग गरेन नै केही पनि गर्नु भएन केही रकम आउँदो रहेछ एक महिना दसैँमा तल बुल्नु थियो एक महिनाको रह भन्नुहुन्थ्यो फेरि दस हजार रुपियाँ दिनुभएको थियो ए, ए, भर्खरे मैले यही स्थलगत रिपोर्ट जिल्ला प्रहरी प्रय गुमी का प्रमुख एसपी गोपाल चंद्र भट्टाई संगाका थे तत्काल जानकारी आयो खंड में अथवा आत्महत्या दुरूस्सान करे कारण मृत्यु भाई प्रमाण भेटिग अवस्था में जो आत्महत्या दुरूस्सान को मुद्दा लगना सक्यो जानकारी भेन री वहां लघुवित्तर को ऋण प्रवाह करने जुन तरीका रज को चरित्र उ यस्ता घटनाहरू घट्ने गरेका छन् ऋण लाग्यो भन्दैमा झुन्डिएर मर्नुपर्छ भन्ने छैन झुन्डिएर मर्ने मान्छेको कमजोर मानसिकताको उपज हो भनेर सुझाव दिँदै हुनुहुन्थ्यो हामी के आग्रह गर्दछौँ भने यहाँ दिदीले पनि भन्दै हुनुहुन्छ म झुन्डिएर मरू कि के गरू कि त्यो होइन वास्तवमा उहाँको जमिन छ तपाईँको दामासा भए पनि ऋण दिने सस्ताले उठाउनु पर्छ यस्तो कमजोर मन कसैले नगराउनु होला जो जसले ऋण खानुभएको छ त्यसलाई धैर्यतापूर्वक ऋण तिरिन्छ एकदिन तिर्ने मानसिकता पनि बनाउनु होला बनाउनै पर्छ किनभने ऋण खाइसकेपछि तिर्न हुँदैन भन्ने मानसिकता कतिपयमा फैलिएको पनि पाइन्छ यो मानसिकता त्याग्नु होला र ऋण प्रवाह गर्ने जुन लघुवित्त संस्थाप्रति हाम्रो कुनै गुनासो होइन मात्र यति हो कि तपाईँले नीतिलाई चेन्ज गर्नुहोस् जथाभावी ऋण नदिनुहोस् ऋण प्रवाह गर्नु भएको जीवनस्तर उकासनका लागि तपाईँले ऋण प्रवाह गर्नु भएको छ भने कमसे कम, कम लगानी गरेको के कुरामा लगानी गर्नु भएको छ त्यो कुरामा निगरानी होस् एउटा प्रयोजनका लागि रकम ल्याउने अर्को प्रयोजनका लागि मास्ने यो प्रवृत्तिले गर्दाखेरि स्वयं लघु संस्था पनि भोलि डुब्न सक्छ र यी गरिब निमुखा जसले त्यसबाट केही गोरुलाई भनेर लिनुभएको थियो ऋण उहाँहरूले पनि जथाभावी ऋण नलिनु हो ऋण लिँदाखेरि लिन सजिलो हुन्छ काम चलाउन सजिलो हुन्छ तर पछि डुब्दै जाँदाखेरि आफूलाई यो अवस्थासम्म पुगिने झुन्डिएर मर्ने अवस्थासम्म पुगिँदो रहेछ भन्ने यो सचेतना फैलाउनका लागि पनि हामी स्थगत रिपोर्टमा आएका हौ तर यसरी हामी फेरि पनि दोहोऱ्याएर भन्छौँ यस्तो कायरतापूर्ण मृत्यु नअपनाउनुहोला बरू सक्नुहुन्न भने अन्यत्र गएर जो फरार भनिएका छन् उहाँहरू चाहिँ कमाइ गर्नका लागि कोही बुटोल कोही भैरावाग कोही दिल्ली जानुभएको छ बरू त्यसरी गएर कमाएर आएर तिर्छु भन्ने साहस बोटुल्नुहोस् यसरी झुन्डिएर मर्छु हाम फालेर मर्छु व्यवस्था कार्यतापूर्ण नगर्नुहोस् भन्ने आग्रह गर्दै विशेष गरेर यहाँ हामीले यो सचेतना फैलाउनका लागि मात्र नभई यो परिवारको छाक अड्किने अवस्था छ कृपया जो जहाँ हुनुहुन्छ हामीले यो ऋण तिर्नका लागि पैसा दिनुहोस् त हामी भन्न सक्दैनौँ तर यो परिवारको छोराछोरीको पठन लागि अत्यन्तै उहाँलाई कठिन भइरहेको छैकल मैलालाई यसप्रति जो जहाँ हुनुहुन्छ त्यहाँ रहनुहुने दाजुभाइ दिदीबहिनीहरूले जति सक्नुहुन्छ त्यति सहयोग गरेर यो छोराछोरीलाई पठन लागि यो परिवारको बिहान बेलीको चलाउनका लागि सहयोग गरिदिनुहोला भन्ने आग्रह गर्दै अन्त्यमा तपाईँको मोबाइल नम्बर तपाईँलाई कसरी सहयोग गर्न चाहनुभयो भने हुन्छ त्यही नम्बरमा जो जहाँ हुनुहुन्छ उहाँहरूले सहयोग गरेर यी लालाबालाहरूको टल्पल आँखामा आँसु पुछििदिनु होला पढ्ने इच्छा पुरा गरिदिनु होला भन्ने आग्रह गर्दै र आजलाई ओजलको खबरबाट पनि बिदा माग्ने बेला भइसकेको छ त्यस हामीलाई यस परिवारमा आएर यो स्थलगत रिपोर्ट तयार पार्नका लागि सहयोग गर्नुहुने पत्रकार सहकर्मी मित्र रामचन्द्र कण्डेलजीलाई विशेष धन्यवाद दिँदै र यतिजेल ओजेल खबर सुनेर साथ दिनुभएकोमा तपाईँ श्रोतलाई कार्यक्रम संचालक प्रेम सुनार लिचु नमस्ते जुन